प्रिमले आज त्यहाँ चाहिँ सबै संस्थाको मान्छेहरू आउँछन् त्यसमा पनि भन्नु तपाईँको नाम भन्नुहोस् त नाम भनेको थम्बहादुर कुँवर हो सर पुरा ठेगाना मेरो मेरो पुतली बजार पुताली बजार नगरपालिका वर्ड नम्बर दुई स्याङ्कया अरौती हो मेरो घर हजुर म स्याङ्कया अरौती र म एसके कम्पनी दुबईमा आएको तिन चार साल भयो भने कोरिया कम्पनी म एसके कम्पनीमा आएको हो एसके कम्पनीमा काम गर्दाखेरि यस्तै एक्सिडेन्ट भयो कम्पनीभित्रै काम कम्पनीभित्रै काम गर्दाखेरि यस्तै एक्सिडेन्ट भएको हजुर कम्पनीभित्र कम्पनीभित्र काम गर्दाखेरि उस भएर म कम्पनीमा काम गर्दा गर्दा एक कङ्क्रिट पम्पको थियो कङ्क्रिट पम्पमा त्यसले सिगरेट किन्छु भनेर सिग्रेट किरहेको थियो तर मलाई लिभर दबायो भने मैले लिभर चाहिँ दबाई दिएँ मैले चाहिँ त्यो लिभर कङ्ग्रेस पम्प के दाइ कङ्ग्रेस गर्दैन माथि यस्तो हजुर मेरो काम भनेको स्काप होल्डर हो त्यहाँबाट चाहिँ काम चाहिँ सबै जे पनि गर्नु पर्थ्यो जे पनि जे पनि कतार नि सोर्नुपर्ने स्टिलहरू नि उठाउन पनि सबै गर्नु पर्थ्यो घटना चाहिँ अब त्यसले कङ्क्रिट गर्दा गर्दै त्यहाँ कङ्क्रिट पम्पमा थियो कङ्क्रिट पम्प त्यो भ्याएर अर्को ठाउँमा लिएर जाने ठाउँमा चाहिँ लिएर जाने बेलामा चाहिँ त्यो लिबर सबै बन्द गरेर आएको ठाउँमा लिएर जानुपर्थ्यो त्यो लिगर मलाई दबा भने दबा मैले चाहिँ दबाई दिएँ तिमीलाई थाहा छैन त्यही मोर्ने मान्छेले नि दबानेर मैले दबाई दिएँ मलाई केही पनि थाहा आएन त्यो लिभरको बारेमा मैले भनेँ त्यहाँबाट दबाई केही पनि हुन्न म चिज पनि थिएँ भनेर भनेको थिएँ त्यहाँबाट मैले दबाई दिएँ यस्तो कताबाट आएँ के कसरी चिया दिएँ अनि म चाहिँ केही थाहा भएन अरू मान्छेको देखेपछि मैले चाहिँ लिभर दबाना दबाउन पनि छोडेँ त्यहाँबाट लिभर जमा के भयो लिभर दबाएपछि उसको चिया थियो सर ऊ लिभरको त यस्तो आउँछ कि लिभर त्यहाँबाट त भएको अनि मान्छेको रिभर त बिच सेन्टरमा हुन्छ बिच सेन्टरमा चाहिँ दुइटा चारवटा हुन्छ त्यो बाहिर निस्किन्छ बाहिर निस्किन्छ भिडियो जाने बेलामा च्याप्टिएको सर कताबाट आयो केही पनि देखेन सर मैले केही पनि देखेँ डिसेम्बर बिस तारिक यो घटना भएको मलाई पुलिसले लिएर गएको दुई हजार सर बाह्र हजुर एक वर्ष भयो एक वर्ष भयो मृत्यु हुने पाकिस्तानी पाकिस्तानी कुन ठाउँको त <coughs> त थाहा छैन सर त्यहाँ कम्पनीले मलाई अहिलेसम्म एक साल भयो कम्पनीले मलाई तिन महिना रुममा राख्यो रुममा राखेपछि काम दियो काममा त्यहाँ पछाडि चाहिँ दियो सर तिन महिनासम्म केही पनि गरेन तिन महिनामा पछाडि फेरि काम दिए कम्पनीले त्यहाँ फेरि बोलायो म घर जान्छु भनेर एउटा पेपर पनि मगाएँ कम्पनीले जान पनि दिएन तेरो उसको केस छ केस फाइनल होइन जान पाउँदैन कतै नि भन्ने घटेको तिन महिनासम्म पुलिसमा बयानै दिनु परेन केही पनि म तलसम्म बयानसँग केही पनि देखाएन सर त्यहाँबाट पुलिस मलाई पुलिस जेलमा लिएर लिएर गएँ त्यहाँबाट कोर्टमा नि लिएर गएँ कोर्टमा लिएर जाँदाखेरि दुई हजारतिर पाएँ दुई लाख रुपियाँ डरिरहनु भन्यो त्यहाँ दुई हजार मैले नतिरेर चाहिँ बिस दिन चाहिँ जेलमा बसेँ जेलबाट मलाई निकालिदियो त्यहाँबाट कम्पनीले लिएर गयो कम्पनी लिएर जाँदाखेरि तिन महिनासम्म स्ट्यान्ड बाईमा राख्यो राखेपछि जे जेलमा बसेर गएपछि कम्पनीले चाहिँ उहाँ तिन महिनासम्म ती यति स्टेन्डमा राखिदियो त्यहाँ पछाडि बोलाएर काममा लगायो काम पनि गऱ्यो मैले अहिलेसम्म गर्दैछु अदालत अदालतमा केस भनेको लास्टमा त गयो नि लिएर गयो लिएर गएको दिन केस भएको त्यही हो सबै घटना घटेको त घटेको तिस तारिक घटना घट्यो दुई तारिक मलाई लिएर गयो पुलिसले बोलाएर लिएर गयो पुलिसले बोलाएर लिएर जाँदाखेरि दुई दिनपछि हजुर दुई दिनपछि लिएर गयो दुई दिनपछि लिएर जाँदाखेरि चार तारिक दुई छ तारिक चाहिँ कोर्टमा लिएर गए कोर्टमा ल्याएर फैसला गरेर कोर्टमा फैसला गरेपछि दुई दुई हजार जरिवना दुई लाख ए दुई लाख रुपियाँ फाइन दुई हजार फाइन दुई लाख रुपियाँ जरिवना भन्यो कि भएन सबै भयो सर अनि तपाईँले आफूबाट भएका सबै कुरा बताउनुमा बताउनु मैले हिन्दी भाषामा सोध्नु मान्छे चाहियो भन्नु भएन नेपाली भाषा तैँले हिन्दी जान्छ कि जान्दैनस् भनेर सोध्छु मैले हिन्दी जानेछु भनेर त्यहाँ हिन्दीमा भन भने चाहिँ हिन्दीमा भनेको भन्छु तपाईँलाई नेपाली भाषा सजिलो हुन्छ कि हिन्दी भाषा हिन्दी नेपाली भाषा सजिलो हुन्छ सर नेपालीमा तपाईँले अदालती काम कारबाहीमा त नेपाली भाषा थिएन सर त्यहाँ नेपाली हजुर सोधेको नि नेपाली दाई पनि हुनुहुन्थेन कोही पनि हुनुहुन्थ्यो इन्डियन थियो एउटा त्यो इन्डियनलाई मैले इन्डियन भएको छ भने फाइन भनेको दुई लाख रुपियाँ जरिवाना भनेको थिएँ जरिवाना भनेर भनेको सर मलाई मलाई त्यो पेपर एउटा केही पनि दिएन सर कम्पनीमै गएर चाहिँ कम्पनीलाई पनि दियो होला मलाई त केही पनि दिएन त्यहाँ पनि रातो राख्नु पर्ने हजुर कम्पनीले गाडी है अबुधीबाट लिएर गयो मलाई सिधै भर्सभाकोमा बोलाएर हजुर अदालत जेलबाट निस्कियो नि जेलबाट निस्किएपछि है गाडीमा उसो लिएर गयोबाट तपाईँ अदालत जानुभयो हजुर अनि अदालत जेलबाट अदालत गएनसम्म कतै दिन डाइरेक्ट कम्पनीमै लिएर गएर साइन र दुई लाख शुल्क तोक्यो त्यसपछि तपाईँ दुई हजार तिन सकेर हजुर त्यहाँबाट कम्पनी लिएर गयो मलाई अनि त्यो दुई लाख दिन तपाईँले किन सोप्यो तपाईँलाई अहिलेसम्म देखाएन अहिलेसम्म नि त्यो अहिलेसम्म भनेको अस्ति बाइस तारिक मलाई अदालत लिएर आएको थियो त्यही कम्पनीले कम्पनीको अरबीहरू थिए कम्पनीको अरबीले लिएर आउँदाखेरि मलाई त्यहाँ अदालतमा गएर केही पनि सोधेन सिर्फ अरबी अरबीमा बोलेँ तिनीहरू यहाँ अरब यहाँ बोलेपछि बाहिर आएर भनेको थियो अरबीले कहिले चिन्नुपर्छ बुलोटमनी तेरो नाममा छ सबै यसरी भने मलाई तर मैले कसरी चिर्न सक्थेँ यत्रो बुलोटमनी म लेबर मान्छे मैले यो सोच्न नि नसक्ने कुरो मैले कसरी दिन पनि सक्दिनँ केही गर्न पनि सक्दिनँ यसरी भनेर भने मैले तर चाहिँ कम्पनीले चाहिँ के गर्यो कसो गर्यो केही थाहा छैन एक सालसम्म मलाई यत्तिकै कम्पनीले राखेर काम दियो, काम लिएपछि मैले त सल्भ हुन्छ सल्भ भयो होला भनेर उसको सोद्धा पनि सोधेँ मेरो काम भ्याइ होइन यसो भन्यो त्यहाँबाट मैले फेरि काम गरिरहेको छु अहिलेसम्म पनि तलब पनि दिइरहेछ सर अहिलेसम्म दिइरहेछ सबै जति काम गऱ्यो त्यो सबै दिइरहेछ आफ्नो कम्पनी गएपछि चाहिँ म तिन महिना स्ट्यान्ड बाई म गर्छु तिन महिना पछाडि त्यो तिन महिनाको पैसा नि दिएँ त्यहाँबाट काममा बोलाएर काममा गएँ काममा गएपछि अहिले लास्टमा एक साल पछाडि चाहिँ कम्पनीले तेरो नाममा सजिलो चरियो होला कहिले तिर्नुपर्छ बुलोटमरिदियो पैसा भनेर भन्यो त्यहाँ बाइस तारिक थिएँ बाइस तारिकको लगाएर अरबी चाहिँ अदालतमा लिएर आयो अदालत अनि यहीँ अबुटबी सर अब सर अबुती चाहिँ अदालतमा लिएर आयो कहिले लिएर आयो एटमिन किमि थिएँ हजुर लिएर आयो लिएर आएपछि अदालतमा गएर मलाई केही पनि सोधेन त्यहाँबाट त्यही अरबहरू बोल्यो अरब बोलेपछि मैले केही नबुझ्ने भएन केही पनि बुझिनँ त्यहाँबाट बाहिर आएर अरबीहरूले भने तेरो लाममा छ दुई लाख रुपियाँ बोट मनीको पैसा कहिले तिर्नुपर्छ भनेर भन्यो त्यहाँ दिनु मैले चाहिँ मैले चाहिँ जवाब दिएँ त्यसलाई जवाब दिएँ मैले दुई लाख रुपियाँ तिर्न नि सक्दिनँ केही गर्न पनि सक्दिनँ म लेबर मान्छे हो लेबर मान्छेले दुई लाख रुपियाँ तिर्न सक्ने अवगात पनि हुन्न कतैबाट केही पनि हुन्न अब पैसा भनेको अब कम्पनीभित्रै काम गरेको कम्पनीले तिर्नुपर्छ मैले नि भने कम्पनीलाई त्यहाँबाट कम्पनीले भन्दाखेरि त्यहाँले उस गरेको तैँले गर्नुपर्छ यो सबै चाहिँ तिरनामा सप्लो मैले सबै भनेर भन्यो त्यहाँ अहिले कम्पनीले कम्पनीले नि मलाई यहाँ एमबिसीले जा भनेर भने मैले एमबिसीतिर नि गएँ म पहिल्यै आउनेवाला थिएँ त्यहाँबाट बाहिर जान दिएन पत्ताहरू केही पनि दिएको थिएन उहाँले पत्ता सतका सबै दियो त्यहाँबाट फेरि त्यहाँ एमबिसी जाऊ भनेर एमबिसी हाम्रो एमबिसीमा आएँ आए एमबिसी सर हामीहरू सबै मिटिङमा बस मिटिङ थियो मिटिङमा म नि बसेँ मिटिङमा बस्दा फेरि मेरो यस्तो प्रब्लम हो सर भनेर सबै मैले बताएँ मेरो सरहरू सरहरूलाई त्यहाँबाट रातदू देवसँग भोलिपल्ट रातदू देवा सरसँग भेटेँ मैले हामीसँग त्यो हाम्रो त्योभन्दा आइसकेको थियो सर भेटौँ नै हामी त्यहाँ जाँदा खेल्दाखेरि सुरुमा तिमी राजदूतसँग कुरा गर्दै थियौ निजदूत अनि त्यसपछि सुमेती हजुर हाम्रो पनि यसो एउटा यसरी खोली राजु सरसँग मैले त्यही हजुरहरूसँग बसेर त्यहाँ भोलिपल्ट गएर भने मलाई पहिल्यै भन्नु मलाई थाहा थिएन सर त्यही कारण आएर केही पनि भन्दा पनि हो नि थाहा पनि थिएन होला जस्तो लागेर मैले सबै मेरो मित्र गएँ अनि त्यसपछि सुमेश राजु दसले राजुद्वार सरसँग नि हामीले कुरा गरेन हाम्रो मेरो यस्तो एसमेन्ट परि सर यस्तो एसिमेन्टबाट कम्पनीले अहिलेसम्म केही पनि गरेन अहिले लास्टमा एक लाख पछाडि आएर मलाई कम्पनीले तेह्र नाममा दुई लाख रुपियाँ ब्लोट बनि भनेर भन्यो राजुद्वारसँग मैले भनेँ मैले दुई लाख रुपियाँ कसरी दिन सक्छु सर दुई लाख रुपियाँ दिन सक्छु क्षमा पनि छैन अब हजुरहरूले जे गर्नुहुन्छ हजुरहरूले गर्नु भनेर मैले रातु सहर सरसँगले भनेँ राजुजुवा सरले चाहिँ कसरी भयो के भयो भनेर मैले सबैभन्दा पनि रातुजासले चाहिँ रातुजा सरले चाहिँ त्यहाँ एकछिन पछाडि तल मिटिङमा प्रकाश भाइ कृष्ण सर दीकृष्णा सर प्रकाश सर सबै सरसँग हामी सर मिटिङबाट माथि जाँदाखेरि सर जानुभयो रहेछ त्यहाँबाट भोलिपल्ट त्यहाँ आएछु होइन भोलिपल्ट आउँदा सबै पेपरहरू छ त्यो केसको गाह्रो केसको सबै पेपरहरू छ पेपरहरू सबै रात दुःख सरसँग नै छ रातुज रातु सरले मैले कम्पनीको मा कम्पनीलाई बोलाउँछु त्यहाँ के भन्छ कम्पनीले त्यहाँबाट भन्नुभयो त्यहाँबाट मलाई नि फोन गरेर बोलाउँछु भन्नुभयो त्यहाँ त बोलाउनु भएन बोलाउनु भएन एक दिन दुई दिन भयो होइन दुई दिन भएपछि रातबुधार केही पनि रातबुधार सरले केही टिचाइन पनि के दिनु भएन त्यहाँबाट बोलाएपछि तपाईँ कम्पनीलाई नि बोलाउँछु भन्दै त्यहाँबाट चाहिँ मलाई त जानु भनेर भन्नुभयो त्यहाँबाट म चाहिँ गएँ मेरो केममा गएँ हाउसिङ रोइसमा गएँ हाउसिङ रोइसमा गएर आज आउँदैछु म कृष्ण बोलाएर सबै दूतावास दूतावास रात दुधलाई कम्पनी फर्केर कम्पनीमा एक दिन काम गरेर दिए कम्पनीलाई नि मैले थिएँ त्यहाँबाट चाहिँ कम्पनी कम्पनीले मलाई सोधेँ कम्पनीले सोद्धाखेरि अब के अरे एमबिसीमा गएर के के सल्भ के के भनेको तेरो एमबिसीले भन्दाखेरि अनि सरले हाम्रो हाम्रो अब कति हुन्छ के हुन्छ केही यताउति मलाई डिसिजन दिनु भएन सरले डिसिजन दिएपछिलाई बोलाउनु केही नै बताएको थिएन जेल जेल भोग्न पर्छ भन्ने कुरो गरेको थियो एउटा त्यही अरबीले त्यो त मलाई केही पनि थाहा होइन त्यहाँबाट छ तपाईँ अरबी र इङ्ग्लिसमा त इङ्ग्लिस पनि अब म राम्रोसँग बुझ्दैन त्यति राम्रो हल्का हल्का बोलिन्छ राम्रोसँग कसरी तरिकाले आउँदैन अरबीय अरब यहाँ लिएको छ अरब यहाँ लिएको त मैले पृष्णी भएन सबै राज्यका सरसँग छ सबैको तरिकाहरू जति पनि भएको छ सबै राज्य सरलाई लिइरहेको छैन केही पनि छैन मसँग त प्रति पनि देखाइरहेको अहिले अब राज्य त अब हामी सबै एमपिसी सरहरूसँग सबै अब यताउति पूजा भएपछि अब एमपिसी सरहरूले के गर्नुहुन्छ कसो गर्नुहुन्छ मलाई त केही पनि थाहान म गरिब मान्छे अब केही अब दुई लाख रुपियाँ त दिन पनि सक्दिनँ अब एम एमपिसी अब जे गर्नुहुन्छ म जे भन्नुहुन्छ म त्यही गर्न तयार छु हस्तक्षेप गरेको हो भने कि यो स्विप भनेको मैले यो जेलबाट बाहिर निस्किने बेलामा चाहिँ त्यही आफ्नो हस्तक्षेप गरेको छ अरू बेलामा कुनै कुनै पनि कुनै पनि गरेँ होइन त्यहाँबाट चाहिँ कम्पनीले लिएर गयो कम्पनीले लिएर जाँदाखेरि मैले अहिलेसम्म केही गर्छु एकचोटि पनि बोलाएन पुलिसले पनि बोलाएन अदालत पनि बोलाएन अस्ति बाइस बोलाएर अरबीमा भने मैले केही पनि बुझिनँ अरबीय यो बाइस बोलाएर मैले अरबीमा दुई अरबी अरबी कुरा गरेँ एकैछिन त्यहाँबाट मलाई यहाँ पर्छ भनेर भनेँ म त्यहाँ बसेँ त्यहाँ बसेपछि बाहिर निस्केँ बाहिर निस्केर तेह्र नाममा चाहिँ दुई लाख रुपियाँ दुई लाख रुपियाँ तेह्र नाममा छ भनेर भने दुई लाख रुपियाँ तेह्र नाममा छ भनेर भनेँ त्यहाँबाट मैले दुई लाख रुपियाँ कसरी दिनसक्छु यो कम्पनीभित्र एक्सिडेन्ट मैले केही पनि चाह मैले जानबुझ गरेर उस गरेको छैन अबुझमा भयो यस्तो भने त्यहाँबाट अफिसमा भएपछि सकिनँ तर अहिले कम्पनीले त्यसलाई दबा हानेर भनिदिस् भनेर कम्पनीले दबाई होइन मैले अर्कर हामीहरू लेबर मान्छेहरूले अब त्यहाँ कम्पनी अब ठुलो मान्छेले दिएँ भने त्यही मानिन्छ हामीहरू दबा भने मैले दबाई दिएँ त्यही हो मेरो गल्ती भनेर हजुर हजुर हाउसिङ रहेछ हजुर त्यही रहेछ अब यहाँ जस्तो युएमा भएको नेपाली समुदायहरूलाई तपाईँको तर्फबाट कस्तो मैले सबै सर सबै सरहरूलाई अब भन्छु मेरो यस्तो दुई लाख रुपियाँ रोड मनी भनेर मेरो नाममा भनिरहेको छ कम्पनीले अब म सबै हाम्रो नेपाली दाजुभाइ जति पनि हुनुहुन्छ वा उहाँहरू पनि हुनुहुन्छ सबैसँग हेल्प गरेर मेरो मलाई सल्भ सचिरी भयो नि सल्भ हुनु पाऊ भन्ने यही नै आशा छ अरू त अब रामजिजी सरहरू सबै अब के हो कस्तो के गर्नुहुन्छ कसो गर्नुहुन्छ भएको छैन डिसिसडेन्ट भएपछि म म भन्छु फेरि युएआको म अहिले तिन साढे तिन भयो सर हजुर त्यही कम्पनीमा घरमा मेरो परिवार घरमा मेरो परिवार हुन्छ एउटा फ्यामिली बुढी हुने बुढी छ एउटा आमा छ एउटा बच्चा हुँदैछ अरू कोही पनि छैन अब दाजुभाइहरू दाजुभाइहरू सबै अलग अलग भएको छ होइन अलग अलग भएपछि मेरो मेरो बच्चा भनेको सात वर्ष भयो अनि बाबा त पहिल्यै जित्नुभएको मतलब बाह्र साल हुँदा बाबा जित्नुभएको तपाईँकै कमाइले सिंगो परिवार धान मेरै कमाइले गर्दाखेरि मैले पैसा त महिनै बित्तिकै पढाइदिन्छु महिनै बित्तिमा अब सबै अब परिवारहरू धान्ने यताउति सबै तपाईँको जुन यो भइरहेको छु नि कुरा नेपालमा परिवारहरू सबैलाई जानकारी भयो जानकारी मैले सबै परिवारलाई दिनुभएको छ